युवाहरू भविष्यका कर्णदार मात्र होइनन् वर्तमानका मेरुदण्ड पनि हुन् देशमा रहेका कुशासन कुसंस्कार र कुप्रचलनहरूबाट सबैभन्दा बढी पीडित हुने पनि आजका युवा नै त हुन् किनकि युवाहरूको सिङ्गो जीवन नै बाँकी रहेको हुन्छ हाम्रो देशलाई राम्रो बनाउनु छ भने यो अब युवाहरूको हातबाट मात्रै सम्भव छ यस कार्यमा जति ढिलाइ हुन्छ त्यति नै बढी मूल्य युवाले नै चुकाउनु पर्दछ त्यसैले शुरूआत आफैबाट र आजैबाट गरौं नमस्कार रेडियो युनिटी बयानब्बे दशमलव मेगा हर्चको कार्यक्रम युथ क्याफेमा स्वागत छ कार्यक्रम नियमित रूपमा हरेक शुक्रबार बेलुकी पाँच बजेपछि प्रसारणमा आउने गर्छ कार्यक्रममा हामी युवाहरूसँगको प्रत्यक्ष सम्वादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागु पदार्थ दुर्वेसन कुलत र माया लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोडिने गर्दछौँ आज एउटा यस्तो युवा हामीसँग हुनुहुन्छ जसले चाहिँ पढाइको कुरा गर्नु पर्दाखेरि चाहिँ आफ्नो डिग्री कम्प्लिट गरिसक्नु भएको छ डिग्री कम्प्लिट गरिसके पश्चात विगत दुई महिनादेखि डडा जिल्ला स्थित सहरसलिङ उच्च माध्यमिक विद्यालय राईमा प्लस टू लेभलसम्म पढाइरहनु भएको छ हजुर म कुरा गर्दैछु युवा शिक्षक विपिन भट्टको देशको राजधानीमै पनि उहाँका लागि थुप्रै अवसरहरू थिए तर उहाँले आफ्नो जिल्लाको आफू जन्मेको ठाउँको शैक्षिक स्तरलाई नको लागि र शिक्षा क्षेत्रमा केही फरक गर्ने सोच राखी शिक्षी रहेका युवा भट्ट आज हाम्रो कतिको व्यस्त हुनुहुन्छ आज अलि के छ तपाईँको हालकोबाट ठिकै छ अलिअलि व्यस्त छौँ टेन टू फोर टिचिङ नै गर्नुपर्छ म चाहिँ टिचर हो सामतायिक स्कुलको टिचर हो प्लस टू दरबन्दीको टिचर हो म कति भयो तपाईँ टिचिङमा चाहिँ आबद्ध हुनुभएको यता डरल्दा जिल्लामा चाहिँ दुई महिना जति मात्र भयो त्योभन्दा पहिले चाहिँ म उता काठमाडौँतिर टिचिङ गर्थेँ त्योभन्दा पहिले चाहिँ अब यो प्रोजेक्टमा काम गर्थेँ एजुकेसन रिलेटेड प्रोजेक्टमा काम गर्थेँ तपाईँ दुई महिना मात्रै भयो होइन यो सामुदायिक विद्यालयमा पढाइरहनु भएको तपाईँ हजुर हो विशेष गरी अब आज हाम्रो कार्यक्रममा यहाँ गेस्टको रूपमा आउनु भएको छ होइन बेसिकल्ली हामीले जति पनि गेस्ट यहाँ आउनुहुन्छ उहाँहरूलाई सोध्ने प्रश्न भनेको के भन्दाखेरि चाहिँ युवालाई चाहिँ उहाँले कसरी बुझ्नुहुन्छ होइन परिभाषित उहाँले चाहिँ युवालाई चाहिँ कसरी गर्नुहुन्छ भन्ने कुरा हो सो तपाईँले चाहिँ कसरी गर्नुहुन्छ यसलाई मेरो विचारमा चाहिँ अब अधिकांशले चाहिँ युवा भनेको चाहिँ एजलाई जोड्छ एज जस्तो अब सर्ट पन्ध्रदेखि चालिस वर्ष जोड्ला यसलाई जोड्छ तर मेरो भ्यू चाहिँ फरक अलिक फरक छ चा, म चाहिँ युवालाई चाहिँ एजसँग रिड गर्थेन क्या म चाहिँ युवालाई चाहिँ उसको अब उसको ऊर्जा उसको इनर स्पिरिट उसको काम गर्ने चाहिँ भित्रदेखिको के अरे त्यसलाई जोड्छ त्यसैले चाहिँ मलाई ला लाग्छ चा, युवा भनेको चाहिँ इमोसनससँग जोडिएको कुरा हो भावनासँग साइकोलोजीसँग जोडिएको कुरा हो त्यसैले चाहिँ यो भन्ने बित्तिकै उसमा चाहिँ एक किसिमको जो जाँगर ऊर्जील हुनुपर्छ के गर्ने भित्रैदेखिको चाहना हुनुपर्छ त्यसैले चाहिँ म चाहिँ यो भनेको चाहिँ एज मात्र भन्नु के अरे भन्दिनँ जस्तो अब आजभोलि जस्तो हाम्रो देशका नेताहरू चाहिँ आफू के अरे एकदमै साठी वर्ष छत्रिस वर्षका नेताहरू पनि आफूलाई चाहिँ यो पनि भन्छन् त्यसमा केही त जस्तो लाग्छ कि मलाई किनभने त्यो मेरो पनि चाहिँ उनीहरू एकदमै सक्रिय छन् एकदमै क्रियाशील भएर चाहिँ देशको लागि चाहिँ लागिराखेका छन् काम गर्छन् पुरै नेतृत्व गरिरहेछन् देशलाई लिडिङ गरिरहेछन् फर इक्जाम्पल अब पहिले चाहिँ गिरिजाप्रसाद कोइराला पनि अब पार्टीको सभापति हुँदाहुँदै मृत्यु भएको त्यसैले चाहिँ अब त्यो मेरो पनि उहाँ चाहिँ त्यत्तिकै क्रिएसियल हुनुहुन्थ्यो कि जस्तो अब विभिन्न किसिमका ठुल्ठुला युद्धहरूमा पनि अब वृद्धहरूले पनि चाहिँ मजासँग के अरे बहादुर साथ लडेका छन् उनीहरूको त्यो किसिमको इनर स्पिरिट दिएको थिएँ जस्तो देउथलको युद्धमा चाहिँ भगी थापा चाहिँ छत्तिस वर्षको मेरो पनि नेतृत्व गरी चाहिँ लडेका थिएँ कि अब के त्यसलाई चाहिँ युवालाई चाहिँ अब यसले मात्र के अरे गर्दछ त गर्दैन नि त हो त्यो भएको हुनाले चाहिँ अब एजले मात्र युवालाई चाहिँ परिवर्तित गर्दैन युवा भनेको चाहिँ मेन गरी चाहिँ जोस सागर ऊर्जील नै हो भन्ने लाग्छ मलाई चाहिँ भनेपछि तपाईँको विचारमा चाहिँ युवा भनेको चाहिँ एउटा ऊर्जा अनि त्यसै गरी र जागर भएको चाहिँ एउटा व्यक्ति भनौँ न जसमा चाहिँ उमेरको कुनै हदबन्दी छैन एक्ज्याक्टली एक मलाई त्यही लाग्छ तपाईँ अब हेर्दाखेरि एकदमै यङ हुनुहुन्छ होइन सो एउटा शिक्षक पेसामा पनि आबद्ध हुनुहुन्छ जस्तो अब अधिकांश विद्यालयहरूमा चालिस वर्षभन्दा बढीका शिक्षकहरू हुने गर्छन् होइन सो so, हामीले पनि आफ्नो एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ एकदमै एउटा ठुलो ग्याप भएको एज भएका शिक्षकहरूसँग त्यस्तो तरिकाले हाम्रो पनि एजुकेसन गोज्रियो so, होइन सो तपाईँहरू जस्तो यङ जेनेरेसनको जुन शिक्षकहरू जुन शिक्षक पेसामा आबद्ध हुनुहुन्छ एउटा डिफ्रेन्स चाहिँ के हुन्छ तपाईँहरूले पढाउने टेक्निक अनि त्यस पछाडि चाहिँ अलिकति चालिस वर्ष पार भएका भनौँ अलि उमेर खाइसकेका टिचरहरूको चाहिँ पढाउने टेक्निकमा चाहिँ केही फरक हुन्छ डेफरेन्टली डिफ्रेन्ट देखेको छ त्यो मैले प्र्याक्टिकल्ली पनि फिल्डमा चाहिँ एक्सप्रेस गरेको छु डेफिनेन्टली चाहिँ अब युवा शिक्षकहरू र अब ओल्ड एज शिक्षक भनौँ न जस्तो अब चालिस पचास पचपन्न साठी वर्षको टिचरहरूमा चाहिँ टिचिङ लर्निङ प्रोसेसमा चाहिँ क्लासरुममा चाहिँ नितान्त चाहिँ डिफ्रेन्ट देखिएको छ अब युवा शिक्षकहरूले चाहिँ नर्मली चाहिँ उनीहरूले चाहिँ अब न्यू न्यू टेक्निकहरू चाहिँ क्लासरुममा इम्प्लिमेन्टेसन गर्ने न्यू न्यू टेक्निक टेक्निकद्वारा चाहिँ क्लासरुममा चाहिँ शिक्षण कार्य गर्ने विभिन्न किसिमका न्यू न्यू मेथडहरूको प्रयोग गर्ने मोडर्न टेक्निकल डिभाइसेसहरू होइन जस्तो फर इक्जाम्पल प्रोजेक्टरद्वारा के अरे पढाउने कम्प्युटरद्वारा पढाउने ल्यापटपद्वारा पढाउने स्मार्ट फोनद्वारा पढाउने अनि विभिन्न किसिमका शैक्षिक सामग्रीहरू त्यत्तिकै रुममा युवा शिक्षकहरूले प्रयोग गर्छन् अनि क्लासरुम पनि एकदमै स्टुडेन्ट सेन्टर्ड हुन्छ एकदम इन्ट्रेक्टिभ हुन्छ र क्लासरुममा स्टुडेन्टहरूले चाहिँ म्याक्सिमम् चाहिँ क्लासरुम के अरे चाहिँ गर्न मौका पाउँछन् उनीहरूले चाहिँ क्लासरुम एक्टिभिटिजमा एकदमै इन्भल्भ हुन्छन् टिचर चाहिँ जस्तो एउटा फेसिलिटीको रुममा चाहिँ हुन्छ एउटा जस्ट गाइडको रुममा हुन्छ अलमोस्ट क्लासरुम टाइममा चाहिँ स्टुडेन्टहरू नै बढी इङ्गेज भएको देखिएको छ तर अब ओल्ड एज शिक्षकहरूले चाहिँ प्रायः चाहिँ एकदमै पेसिभ रुममा चाहिँ अब पढाउने त्यति धेरै इफेक्टिभ भएको देखिँदैन जस्तो उनीहरूले चाहिँ ट्रेडिसनल टेक्निकहरू युज गर्ने मेथड युज गर्ने जस्तो अब लेक्चर मेथड चाहिँ बढी युज गर्ने अनि क्लासरुममा चाहिँ स्टुडेन्टहरूलाई बढी इन्ट्रेक्टिभ नगर्ने त्यस्तो किसिमको देखिएको छ निश्चित रूपमा डिफ्रेन्स चाहिँ देखेको छ अनि त्यसमा चाहिँ त्यसले गर्दाखेरि दे इम्प्याक्ट देखिएको छ क्या युवा शिक्षकले टिचिङ गरिसकेपछि र अब उमेर भइसकेको टिचरहरू चाहिँ ले पढाइसकेपछि निश्चित रूपमा चाहिँ स्टुडेन्टहरूको लर्निङ एचिभमेन्टमा रिजल्ट देखिएको छ जस्तो युवा शिक्षकहरूले चाहिँ अब उनीहरूलाई स्टुडेन्टहरूलाई चाहिँ एकदमै इन्ट्रेक्टिभ गर्छन् उनीहरूले चाहिँ त्यसैले गर्दाखेरि उनीहरूको लर्निङ पनि इफेक्टिभ भएको छ त्यसपछि उनीहरू चाहिँ रियल रुममा चाहिँ क्लासरुम एकदमै लाइभली हुन्छ विभिन्न किसिमको भेराइटी क्लासरुम चाहिँ देख्न सकिन्छ चा। युवा शिक्षकले चाहिँ टिचिङ गर्दाखेरि त्यसैले चाहिँ नयाँ नयाँ के अरे इनोभेटिभ मेथडहरू आएका छन् नयाँ नयाँ कुराहरू आएका छन् र युवा शिक्षक चाहिँ अप टु डेट हुन्छ ती मेथडहरूमा ती टेक्निकहरूमा ती शैक्षिक सामग्रीहरूमा चाहिँ अप टु डेट हुन्छ अहिलेको कन्टेक्स्ट अनुसार चाहिँ चल्न सक्छ तर अब ओल्ड एज त्यस्तो देखिएको पाइँदैन जस्तो अब तपाईँले भन्नुभयो होइन युथ शिक्षकहरू जो हुनुहुन्छ उहाँहरूले चा, चाहिँ नया नयाँ सामग्रीहरू प्रयोग गर्ने अनि त्यस पछाडि चाहिँ नया नयाँ टेक्निकहरू चाहिँ उहाँहरूले चाहिँ पढाउँदाखेरि चाहिँ युज गर्ने यस्तो खालको छ होइन त्यो कुराले चाहिँ कतिको इफेक्टिभ हुन्छ जस्तो लाग्छ यहाँलाई निश्चित रूपमा पनि अब टिचिङ प्रोफेशन भनेको एउटा जटिल कठिन र चुनौतीपूर्ण कार्य हो त्यसैले चाहिँ अब हामीले चाहिँ क्लासरुममा चाहिँ टिचिङ गर्दाखेरि चाहिँ अब कसरी चाहिँ बच्चा स्टुडेन्टहरू चाहिँ बच्चाहरू चाहिँ कसरी मोर एन्ड मोर बढी सिक्छन् कसरी चाहिँ इफेक्टिभ लर्निङ हुन्छ त्यतिरतिर हाम्रो चाहिँ कमजोर हुनुपर्छ त्यसको लागि चाहिँ अब शैक्षिक सामग्रीको म्याक्सिमम् रुममा चाहिँ प्रयोग गर्नुपर्छ एउटा कुरो दोस्रो कुरो चाहिँ मोर्डर्न टेक्नोलोजी डिभाइसेसहरूको चाहिँ म्याक्सिमम् रुममा चाहिँ क्लासरुममा प्रयोग हुनुपर्दछ त्यसको लागि चाहिँ जस्तो एउटा शिक्षाविद कोवनकोले एउटा रिसर्च गर्नुभएको थियो कोवन शिक्षले चाहिँ अब उहाँको रिसर्च अनुसार चाहिँ के देखेको छ भने जस्तो स्टुडेन्टहरू चाहिँ टेन मात्र चाहिँ पढेर सम्झिन्छन् त्यसपछि ट्वेन्टी चाहिँ सुनेर मात्रै सम्झिन्छन् अनि थर्टी चाहिँ देखेर सम्झिन्छन् त्यसपछि फिफ्टी पर्सेन्ट चाहिँ सुनेर देखेर सम्झिन्छन् अनि सेभेन्टी चाहिँ भनेर सम्झिन्छन् र भनेर र गरेर चाहिँ नाइन्टी पर्सेन्ट त्यसैले चाहिँ हाम्रो क्लासरुम एक्टिभिटिजहरू चाहिँ प्रोजेक्ट वर्क ओरिएन्टेड हुनुपर्छ उनीहरूलाई चाहिँ नितान्त उनीहरूले गर्न लगाउने क्या उनीहरूलाई प्र्याक्टिकल गर्न लगाउने उनीहरूलाई चाहिँ के अरे प्रत्यक्ष चाहिँ क्लासरुममा चाहिँ इन्भल्भ गराउने त्यस्तो किसिमको इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ हामीले चाहिँ अनि एउटा यो शिक्षा क्षेत्रमै अर्को एउटा एकदम पपुलर स्लोगन छ त्यो भनेको जस्तो आई हेयर आई फोर आई सी आई रिमेम्बर एन्ड आई डु एन्डरस्ट्यान्ड छ त्यसैले चाहिँ विद्यार्थीहरू तब मात्र सम्झिन्छन् जब उनीहरूलाई चाहिँ प्र्याक्टिकल चाहिँ त्यो गर्न मौका मिल्छ उनीहरूले चाहिँ त्यसैले चाहिँ चा, हाम्रो क्लासरुम एक्टिभिटिजहरू चाहिँ चा, नितान्त चाहिँ विद्यार्थीको लागि हुनुपर्छ फिचरको लागि होइन टिचिङ सिकाइ भनेको चाहिँ विद्यार्थीहरूको लागि त्यसैले चा, उनीहरू ला चाहिँ तब मात्र सिक्छन् जब उनीहरू चाहिँ प्र्याक्टिकल्ली चाहिँ त्यो थ्योरिकल नलेजलाई चाहिँ प्र्याक्टिकल फिल्डमा चाहिँ एक्सप्रेस गर्न पाउँछन् आफै चाहिँ अनुभव गर्न पाउँछन् त्यसरी चाहिँ बडी इफेक्टिभ हुन्छ जस्तो मलाई लाग्छ बेटर क्लासरुम बेटर लर्निङ भन्ने एउटा छ बेटर लर्निङ तब मात्र हुन्छ जब बेटर क्लासरुम हुन्छ अब बेटर क्लासरुम रुमको लागि चाहिँ हामीले चाहिँ शिक्षाको चाहिँ विशेष गरी ध्यान दिनुपर्छ टिचिङ गर्दाखेरि चाहिँ मैले अघि नै टाइम टाइममा भन्दै आएको छु आइसिटीको म्याक्सिमम युज गर्ने अहिलेको जमाना भनेको आइसिटीको जमाना हो र अहिलेको जमानामा चाहिँ अब टिचरले चाहिँ मेन गरी चाहिँ प्रत्येक टिचरसँग एउटा स्मार्टफोन हुन्छ आठ दस हजारमा नर्मली मिल्छ र त्यो स्मार्टफोनद्वारा चाहिँ त्यो स्मार्टफोनको टिचरले चाहिँ म्याक्सिमम् रुममा युज गर्नसक्छ फर इक्जाम्पल अब कुनै एउटा कुराको चाहिँ पिक्चरै देखाउनु पऱ्यो भने टक्क मोबाइलमा चाहिँ पिक्चर देखाइदिने अनि कुनै कुराको चाहिँ अब भिडियो देखाउनु पऱ्यो भने मोबाइलमै डाउनलोड गरेर चाहिँ भिडियो देखाइदिने होइन त्यसै अब केही अरू त्यस्तो किसिमका सामग्री देखाउनु पऱ्यो भने मोबाइलद्वारा नै देखाउन सकिन्छ त्यसै म्याक्सिमम् युज गर्न सकिन्छ यस्ता के टेक्निकल डिभाइसेसहरूको त्यसै अब ल्यापटपद्वारा पनि अब ल्यापटपको पनि म्याक्सिमम् रुममा प्रयोग गर्न सकिन्छ विभिन्न किसिमका भिडियोहरू चाहिँ स्टुडेन्टले चाहिँ प्रत्यक्ष रूपमा देखाइदिने त्यसैले दे चाहिँ अबको टिचिङ भनेको चाहिँ निश्चित रूपमा चाहिँ एकदमै न्यु टेक्निकद्वारा चाहिँ टिचिङ गर्नुपर्छ परम्परागत ढरमा चाहिँ टिचिङ गरिनु हुँदैन किनभने त्यसले परम्परागत रूपमा टिचिङ गर्यो भने चाहिँ लर्निङ हुँदैन स्टुडेन्टले चाहिँ सिक्दैनन् त्यसैले चाहिँ भनेको चाहिँ उनीहरूले चाहिँ प्रत्यक्ष किसिमको एउटा एक्सपिरियन्स उनीहरूले चाहिँ बढाउन सकुन् लिन सकुन् त्यसमा चाहिँ हाम्रो कन्सर्न हुनुपर्छ जस्तो मलाई लाग्छ भनेपछि जुन तरिकाले चाहिँ अहिले प्रविधिको विकास भइरहेछ होइन सो यो प्रविधिको चाहिँ शैक्षिक क्षेत्रमा पनि प्रयोग गर्न सकियो भने एकदमै इफेक्टिभ हुन्छ जस्तो तपाईँलाई लाग्छ एक्ज्याक्टली हो एक्ज्याक्टली एक एक हो किनभने अब अहिलेको जमाना भनेको एससिटीको जमाना हो र अहिले चाहिँ के हाम्रो टिचिङ गर्ने कन्टेन्ट्सहरू सबै इन्टरनेटमा छ हामीले कहीँ पनि के अरे हुँदैन कहीँ पनि जानु पर्दैन हामीले जुनसुकै के कन्टेन्ट मेटेरियल खोज्नु पऱ्यो भने हामीले चाहिँ इन्टरनेटद्वारा चाहिँ स के अरे सर्च गर्न सक्छौँ हामीले चाहिँ इन्टरनेटमा सबै मेटेरियल हुन्छ र त्यहाँबाट नै के हामी चाहिँ ब्राउज गर्न सक्छौँ डाउनलोड गर्न सक्छौँ र हामीले चाहिँ क्लासरुममा चाहिँ त्यसको प्रयोग गर्न सक्छौँ त्यसैले चाहिँ सबै मेटेरियलहरू चाहिँ इन्टरनेटमा भत्ता छन् त्यसैले चाहिँ हामीले चाहिँ इन्टरनेटमा चाहिँ खोजेर आवश्यक सामानहरू चाहिँ डाउनलोड गरेर क्लासरुममा चाहिँ स्टुडेन्टलाई चाहिँ त्यसको प्रयोग गर्न सक्छौँ जस्तो अब देखिरहेको खास कुरा चाहिँ के भन्दाखेरि शिक्षकहरूले चाहिँ किताबलाई मात्रै सपथोक मान्ने होइन किताबी सिकाइमा मात्र उनीहरू बढी विश्वास राख्ने यो ट्रेन चाहिँ देखिएको छ खास गरी यो ट्रेन पहिल्यैदेखि देखियो र अहिलेसम्म पनि यो ट्रेनले चाहिँ छोडेको छैन तपाईँलाई के लाग्छ यो ट्रेन जुन छ यो किताबी प्रक्रिया जुन छ किताबमै मात्र सीमित रहने र किताबलाई मात्रै सपथोक मान्ने जुन यो यो शिक्षाको एउटा परम्परा छ यसले चाहिँ विद्यार्थीहरूमा चाहिँ कतिको उपलब्धि देखिन्छ जस्तो लाग्छ तपाईँलाई निश्चित रूपमा अहिले पनि अहिलेसम्म पनि हाम्रो टिचरको कन्सेप्टमा के छ भने टेक्स्ट बुक नै अल इन अल हो जस्तो टेक्स्ट बुक के अरे सिद्धाइदिने सक्यो उनीहरूको रेसिपी चाहिँ सक्यो तर त्यो होइन मेन कुरो पहिले चाहिँ कुर शिक्षाका राष्ट्रिय उद्देश्यहरू बन्छन् अनि ती राष्ट्रिय उद्देश्यअनुसार चाहिँ गभर्मेन्टले चाहिँ करिकुलम डिजाइन गर्छ करिकुलम बुन्छ र त्यसपछि करिकुलमको एउटा पार्टमा त टेक्स्ट हो टेक्स्ट इज नट अल इन अल त्यसले चाहिँ हामीले चाहिँ करिकुलम अनुसार जाने हो करिकुलमले डिजाइन गरेका कोर्स कन्टेन्टहरू के के छन् त ती कन्टेन्ट अनुसार चाहिँ हामीले चाहिँ विभिन्न किसिमका सामग्रीहरू चाहिँ आफै पनि कलेक्सन गर्न सक्छौँ टेक्स्ट बुक मात्र अल इन अल होइन र हामीले टिचरले ध्यान दिनुपर्ने कुरा के हो भने टेक्स्ट भनेको करिकुलमको एउटा पार्ट मात्र एउटा शैक्षिक सामग्री मात्र हो र हामीले चाहिँ करिकुलम अनुसार विभिन्न किसिमको अरू शैक्षिक सामग्री डिजाइन गर्नुपर्छ कलेक्सन गर्नुपर्छ र त्यसको म्याक्सिमम् युज चाहिँ क्लासरुममा गर्नुपर्छ र टिचरसँग फर्स्ट अफ अल करिकुलम हातमा हुनैपर्छ र त्यो करिकुलम अनुसार उसले चाहिँ टिचिङ गर्नुपर्छ त्यसपछि नेक्स्ट कुरो भनेको टिचर्स गाइड भन्ने हुन्छ त्यो करिकुलम सिडिसी सेन्टरले चाहिँ प्रोड्युस गरेको हुन्छ निकालेको हुन्छ र टिचरसँग करिकुलम मेन हुनु पऱ्यो त्यसपछि टिचर्स गाइड हुनुपऱ्यो त्यसपछि टेक्स्ट हुने अनि करिकुलमसँग कन्सर्न चाहिने अरू शैक्षिक सामग्री पनि चाहिँ कलेक्सन गरेर चाहिँ त्यसको युज गर्नुपर्छ जस्तो अब नेपाल कन्टेक्स्टमा चाहिँ अब तपाईँलाई पनि थाहा होला शैक्षिक सत्रको बिगिनिङमा चाहिँ अधिकांश जिल्लाहरूका विद्यालयहरूमा चाहिँ समयमै पाठ्य पुस्तक पुग्दैनन् र अब पाठ्य पुस्तक पुगेनन् भनेर चाहिँ शिक्षकहरूले चाहिँ क्लासरुमै नपढाएको कुरो छ न्युजहरूले पनि के अरे त्यो बेला चाहिँ रिपोर्टिङ गरेर आउँछन् एक दुई महिना चाहिँ अब ढिलो जब के अरे टेक्स्ट बुक स्कुलमा क्लासुममा पुग्छ त्यसपछि मात्रै पढायो भने तर त्यो एकदमै गलत कुरो हो मेन कुरो करिकुलम करिकुलम भयो भने त आफै पनि त के अरे कन्टेन्ट अनुसार चाहिँ शैक्षिक सेवा कलेक्सन गर्न सकिन्छ क्लासहरूमा पढाउन सकिन्छ टेक्ट बुक हुनैपर्छ भन्ने छैन क्या अनि मेन कुरो चाहिँ करिकुलम राखेको उद्देश्यहरू चाहिँ फुलफिल हुनु पऱ्यो ती उद्देश्य फुलफिल हुनुको लागि चाहिँ टेक्स्ट बुक मात्र हुनुपर्छ भन्ने छैन अरू शैक्षिक समाजद्वारा चाहिँ हामी चाहिँ करिकुलममा राखेको उद्देश्यहरू चाहिँ फुलफिल गर्न सक्छौँ जस्तो खास गरी एउटा अर्को कुरा चाहिँ के भन्दाखेरि जस्तो एउटा किताबमा चाहिँ विभिन्न विभिन्न टपिकहरू हुन्छ डिफ्रेन्ट डिफ्रेन्ट टपिकहरू हुन्छ होइन र फरक फरक फिल्डहरू पनि हुन्छ त्योभित्र किताबभित्र भएका सबै टपिकहरू त्यो शिक्षकलाई चाहिँ नलेज छ त्यो विषयमा अथवा त्यो विषयमा चाहिँ विज्ञ छ भन्ने कुरा पनि हुँदैन सो यसको लागि चाहिँ पढाउने क्रममा चाहिँ विद्यार्थीहरूलाई बुझाउनु पऱ्यो कन्टेन्ट वाइज होइन टपिक वाइज बुझाउनु पर्यो तर अब त्यसको लागि चाहिँ उनीहरूलाई चाहिँ कसरी चाहिँ हेल्प लिन सक्छन् त एक्ज्याक्टली तपाईँले एकदमै राम्रो क्वेसन गर्नुभयो जो अब प्रत्येक सब्जेक्ट में विभिन्न फिल्ड का टॉपिक कंटेन्टर हो रहा शिक्षक सब फिल्ड में एक्सपर्ट हुँदैन परफेक्ट हुँदैन त्यसको लागि चाहिँ अब टिचरले चाहिँ अलिकति चाहिँ नयाँ इनोभेटिभ माइन्ड युज गरेर चाहिँ इनोभेसन चाहिँ ल्याउनुपर्छ फर इक्जाम्पल जस्तो म म चाहिँ इङ्ग्लिसको टिचर हो जस्तो इङ्ग्लिस सब्जेक्टमै पनि हेल्थ रिलेटेड टपिकहरू हुनसक्छन् अब कृषि रिलेटेड टपिकहरू हुन्छन् अरू फिल्डका टपिकहरू पनि हुन्छन् र ती फिल्डहरूमा चाहिँ म चाहिँ एक्सपर्ट होइन होइन म चाहिँ एउटा ल्याङ्ग्वेजको टिचर हो अब ती टपिकहरूमा चाहिँ एउटा राम्रो किसिमको कन्टेन्ट नलेज स्टुडेन्टलाई लाग दिनुको लागि चाहिँ म चाहिँ अब के गर्नु सक्छु भने जस्तो फर इक्जाम्पल मेरो इङ्ग्लिस सब्जेक्टमा चाहिँ हेल्थ रिलेटेड एउटा टपिक छ फर इक्जाम्पल क्लास टेनमा चाहिँ ब्रेस्ट फिडिङ सम्बन्धी टपिक छ होइन त्यसको लागि चाहिँ म चाहिँ अब फर इक्जाम्पल गाविसको हकमा चाहिँ अब त्यहाँ हेल्थ पोस्टहरू हुन्छ अनि जिल्ला सुदुर गाउँको हकमा चाहिँ अस्पतालहरूमा चाहिँ एचए डक्टरहरू हुन्छन् अब म चाहिँ हेल्थ पोस्टमा अस्पतालमा गएर चाहिँ उनीहरूलाई चाहिँ जस्तो एचए डक्टरहरूलाई चाहिँ रिक्वेस्ट गर्न सक्छु जस्तो मेरो मेरो टेक्स्ट चाहिँ हेल्थ रिलेटेड टपिक छ त्यसको बारेमा चाहिँ हजुरले एक चाहिँ आएर चाहिँ क्लासरुममा चाहिँ क्लास दिइदिनु पऱ्यो भन्यो भने उनीहरू आउँछन् दिन्छन् र जस्तो उनीहरू चाहिँ क्लासरुममा आइसकेपछि त्यो हेल्थ रिलेटेड टपिकमा चाहिँ मजासँग उनीहरू चाहिँ एकदम टेक्स्टबुकमा भएको कन्टेन्टभन्दा बढी कन्टेन्ट उनीहरू दिनसक्छन् बढी नलेज दिनसक्छन् र यसरी चाहिँ स्टुडेन्टहरू चाहिँ बढी नलेज गेन गर्न सक्छन् यसले गर्दाखेरि एउटा त क्लासरुममा चाहिँ भेराइटी देखिने भयो अनि त्यसपछि दोस्रो कुरो भनेको चाहिँ जस्तो अब एउटै टिचरले चाहिँ अब प्रत्येक दिन चाहिँ पढाउँदाखेरि चाहिँ स्टुडेन्ट पनि मोनोटरस हुन्छन् कि क्लासरुम पनि एकदम मोनोटरस टाइपको हुन्छ त्यसले गर्दा एकदम एक किसिमको भेराइटी स्टुडेन्टले फिल गर्ने भयो दोस्रो कुरो भनेको उनीहरूलाई चाहिँ कन्टेन्ट नोलेज चाहिँ म्याक्सिमम मिल्छ चा। त्यसैले चाहिँ टेक्स्टबुकहरूमा विभिन्न किसिमका विभिन्न जेन्डाका विभिन्न फिल्डका टपिकहरू हुन्छन् र ती फिल्डका सम्बन्धित मान्छेहरूलाई चाहिँ बोलाएर चाहिँ हामी चाहिँ एउटा रिसोर्स टिचरको रुममा चाहिँ क्लास रुममा चाहिँ लिन सक्छ प्रयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ मैले पनि अस्ति मेरो स्कुलमा चाहिँ मैले त्यही गरेँ हेल्थ रिलेटेड टपिक थियो तपाईँको मैले चाहिँ एचए सरलाई बोलाएँ उहाँद्वारा चाहिँ मैले क्लास लिन लगाएँ अनि एकदमै इफेक्टिभ क्लास भयो र एकदमै इफेक्टिभ क्लास भयो र त्यसपछि मैले फिडब्याक स्टुडेन्टबाट लिँदाखेरि उनीहरूले चाहिँ एकदमै पोजिटिभ फिडब्याक लिएँ र एक किसिमको नयाँ भेराइटी भएको थियो स्कुलमा चाहिँ र अरूले पनि मलाई इन्करेज गरेँ जस्तो अब एउटा अर्को कुरा चाहिँ भनौँ न अब मैले पनि आफूले फिल गरेको कुरा टिचरहरू स्वयम् आफूले चाहिँ आफ्नो प्रोफेसनप्रति चाहिँ उनीहरूको चाहिँ नेगेटिभ एटिट्युड जुन छ होइन आफ्नो पेसामा चाहिँ उनीहरू सन्तुष्ट नभएको चाहिँ एकदमै असन्तुष्ट जस्तो र यो चाहिँ मेरो बाध्यता हो यसलाई चाहिँ मैले गर्नैपर्छ भन्ने खालको हिसाबले एउटा बाध्यताको हिसाबले मात्रै गरेको र उनीहरू चाहिँ आफ्नो प्रोफेसनमा चाहिँ नरमाएको अवस्था चाहिँ छ त्यो खालको फिल चाहिँ उनीहरूले गरेका छन् सो उनीहरूको यो नेगेटिभ एटिट्युड जुन छ आफैप्रति आफ्नो प्रोफेसनप्रति यसमा चाहिँ यहाँलाई के लाग्छ एक्ज्याक्टली तपाईँले एकदमै सान्दर्भिक कुरा गर्नुभयो डेफिनेटली चाहिँ अब नेपाल स्पेसली म नेपाल कन्टेक्स्टमा भन्छु नेपालको कन्टेक्स्टमा चाहिँ टीचर स्वयं टिचिङ प्रोफेसनपट्टि चाहिँ पोजिटिभ एटिट्युड भएको पाइँदैन उनीहरू चाहिँ टिचिङ प्रोफेसनमा रमाउँदैनन् उनीहरू चाहिँ टिचिङ प्रोफेसनल आफ्नो करियर के अरे र टिचिङ प्रोफेसनमै चाहिँ रमाउनुपर्छ भन्ने देखिँदैन क्या त्यसैले चाहिँ फर्स्ट अफ अल यदि कुनै पनि टिचर टिचिङ प्रोफेसनप्रति इङ्गेज हुन चाहन्छ भने उसको चाहिँ सुरुमा चाहिँ टिचिङ प्रोफेसनप्रति पोजिटिभिटी हुनुपर्छ फर्स्ट अफ अल त्यसपछि मात्र हाम्रो चाहिँ टिचिङ लर्निङ प्रोसेस चाहिँ इफेक्टिभ हुन्छ विद्यार्थीहरूले चाहिँ राम्रोसँग सिक्न सक्छन् र त्यसैले चाहिँ फर्स्ट अफ अल हाम्रो चाहिँ दृष्टिकोण टिचिङप्रति एकदम पोजिटिभ हुनुपर्छ र त्यस्ता किसिमका प्यासन भएका टिचरहरू चाहिँ यो टिचिङ प्रोफेसनमा आउनुपर्छ जोसँग भित्रीदेखि टिचिङ प्रोफेसनप्रति एकदम प्यासन छ होइन टिचिङ प्रोफेसनमा चाहिँ एकदमै रमाउन सक्छन् मजासँग टिचिङ फिल्डमा चाहिँ काम गर्न सक्छन् त्यस्ता पेसन भएका टिचरहरू चाहिँ आउनुपर्छ र गभर्मेन्टले पनि जस्तो शिक्षक हायर गर्दाखेरि एउटा फर्स्ट अफ अल एउटा लिखित इक्जाम लिन्छ त्यसपछि इन्टरभ्यू हुन्छ र त्यो इन्टरभ्यूमा चाहिँ वास्तवमा यो के अरे टिचिङ भएको टिचर हो कि होइन त्यो किसिमको उसले जाँच गर्न सक्नुपर्छ र त्यस त्यस्ता टिचर टिचिङ प्रोफेसनप्रति प्यासन भएका टिचरहरू चाहिँ हायर गर्नुपर्छ गभर्मेन्ट जस्तो मलाई लाग्छ सो हामीले यो टिचिङ पेसाको बारेमा चाहिँ यति कुरा गरिरहँदाखेरि चाहिँ टिचिङ पेसा आफैमा कतिको सहज र कतिको चाहिँ अप्ठ्यारो छ जस्तो लाग्छ यहाँलाई निश्चित रूपमा मैले तपाईँलाई अघि नै अघि नै भने शिक्षण भनेको चाहिँ एकदमै जटिल कठिन र चुनौतीपूर्ण कार्य हो किनभने टिचरले चाहिँ हरेक फिल्डको नलेज उसमा हुनुपर्छ क्योंकि टेक्स्टबुक में हर एक फिल्ड कोटेंट इन्वे हो दोसों कुरु टीचर से अपटू डेट हो जमा को, को एकदम न्यू न्यू नलेज विभिन्न फिल्ड में इमर्जिंग भैर होता खेती टीचर यदि अपडेट होने सकेंगे विद्यार्थी अपडेट नलेजन सकते हैं टिचिंग चाहिँ एकदमै च्यालेन्जिङ जब हो त्यसपछि चाहिँ टिचरहरूले चाहिँ एकदमै अप टु डेट कन्टेन्ट नलेज राख्ने अनि त्यसपछि आफूलाई चाहिँ एकदम एक्टिभ राख्ने अनि विभिन्न किसिमका विभिन्न क्षेत्रमा चाहिँ नलेज उसले लिनु लिनुपर्छ त्यसपछि मात्र चाहिँ आफ्नो स्टुडेन्टहरूलाई चाहिँ उसले चाहिँ नलेज दिनसक्छ जस्तो लाग मलाई लाग्छ जस्तो अब यो त हामीले तपाईँको प्रोफेसनको बारेमा कुरा गऱ्यौँ होइन तपाईँले आफ्नो पढाइ चाहिँ पुरा गरिसक्नु भएको छ होइन डिग्री कम्प्लिट गरिसक्नु भयो त्यो पनि काठमाडौँबाट सो अधिकांश मैले देखेको अब काठमाडौँ पढ्न गएका जुन युवाहरू छन् होइन उतैतिर चाहिँ लच अफ अपर्च्युनिटी होइन पढेको मान्छेलाई चाहिँ पढेको मान्छेलाई चाहिँ उतैतिर अपर्च्युनिटी पनि छ अनि त्यस पछाडि चाहिँ यदि छैन भने उनीहरूले फर्दर जबको लागि अथवा केही गर्नको लागि पढेको युवाहरू चाहिँ एब्रोडतिर जाने त्यस्तो खालको पनि छ अहिले ट्रेन चाहिँ तर तपाईँ तो चाहिँ होइन अब आफ्नै जिल्लामा चाहिँ यसरी चाहिँ फर्केर कुनै एउटा सामुदायिक विद्यालयमा एज अ टिचिङ पेसामा आबद्ध भएर काम गरिरहनु भएको छ भनेपछि यो तपाईँलाई चाहिँ यस्तो गर्न चाहिँ किन मन लाग्यो खास गरी एकदमै राम्रो प्रश्न गर्नुभयो बिरिन्जी अब मेन कुरो भनेको आफ्नो ठाउँमा के गरौँ भन्ने भावना नै मेन कुरो चाहिँ त्यो फिलिङ म मात्रै जस्तो अब जति पनि म के अरे आफ्नो तर्फबाट सेवा दिनसक्छु त्यो आफ्नै ठाउँमा दिनुपर्छ भन्ने लागेर नै म के अरे यहाँ आएको आफ्नो जिल्लामा आएको गिरी जिल्लामा आएको नत्र के म उतैतिर एङ्गेज थिएँ म टिचिङ प्रोफेसनमा एङ्गेज एङ्गेज थिएँ त्योभन्दा पहिले म प्रोजेक्टमा एङ्गेज थिएँ तर आफ्नै के जिल्लामा चाहिँ सेवा गर्नुपर्छ भन्ने भावनाले मलाई चाहिँ प्रेरित गरेर चाहिँ म आएको हो म यता रमाएको छु अनि दोस्रो कुरो भनेको म यता सेलेक्ट के की भइसकेपछि मेरो जस्तो अमेरिकाको साथीले एउटा साथीले चाहिँ अब त्यसपछि थाह पाइसकेपछि उसले पनि मलाई के अरे के भन्यो भने तिमी चाहिँ अब आफ्नो जिल्लामा गएको छौ तिमीले चाहिँ त्यही सेक्टरमा चाहिँ किन के डिफ्रेन्स पर्छ र देखाउनु पर्छ र तिम्रो मोटिभ चाहिँ त्योप्रति हुनुपर्छ भनेको थियो मलाई त्यो कुरा म एकदम रियलाइज गरेँ मेरो प्रयास पनि त्यहीप्रति हुन्छ कि मैले चाहिँ यहाँ किन के एक किसिमको म यहाँको चाहिँ डिफ्रेन्ट देखिनुपर्छ चा, नयाँ पनि हुनुपर्छ र म यहाँ आएको चाहिँ फरक देखिनुपर्छ त्यस्तो लाग्छ मेरो कन्सन्ट पनि त्यही तिर छ र मेरो एक्टिभिटिजहरू पनि त्यही तिर छ जस्तो अब अहिलेसम्म यहाँसम्म आइपुग्दा होइन तपाईँले चाहिँ कहिले हुन्छ नि अब आफ्नो जीवनमा युवाहरूसँग चाहिँ प्रत्यक्ष इन्भल्भ भएर त्यसरी काम गर्ने अवसर पाउनुभयो कहिले त्यो अपर्च्युनिटी मलाई मिल्यो विशेष गरी भूकम्प जाँदाखेरि म काठमाडौँमै थिएँ त्यसपछि भूकम्प गइसकेपछि चाहिँ मैले चाहिँ एउटा एजुकेसन रिलेटेड प्रोजेक्टमा इमर्जेन्सी फेजको प्रोजेक्ट थियो त्यो प्रोजेक्टमा चाहिँ एज अ भोलिन्टियर टाइपले चाहिँ काम गर्ने मौका मिल्यो र त्यो इमर्जेन्सी फेजको प्रोजेक्ट चाहिँ यो ग्लोबल एक्सन नेपाल भन्ने एउटा आइएनजी थियो त्यो थ्रु चाहिँ त्यो प्रोजेक्ट चाहिँ भएको थियो र भूकम्प एफेक्टेड फाइभ डिस्ट्रिक्टमा चाहिँ लागु भएको थियो र मैले चाहिँ दोलखा जिल्लामा चाहिँ काम गर्ने मौका मिल्यो र अनि त्यसपछि त्यो प्रोजेक्ट चाहिँ स्पेसली एजुकेसन सेक्टर द्याट इज स्कुलहरूमा चाहिँ काम गर्नु पर्थ्यो र हामीले चाहिँ म जस्तै धेरै युवाहरू थिएँ र विभिन्न एनजिओ विभिन्न प्रोजेक्टबाट चाहिँ काम गर्ने युवाहरू थिए जस्तो फर इक्जाम्पल तपाईँ पनि तपाईँ पनि के अरे के हुनुहुन्थ्यो म पनि थिएँ तपाईँ चाहिँ रेसलेस डेभलपमेन्टको प्रोजेक्टबाट आउनुभएको थियो म चाहिँ ग्लोबल नेपालको प्रोजेक्टबाट आएको थियो त्यति बेला हामी चाहिँ सँगै मिलेर चाहिँ स्कुलहरूमा चाहिँ काम गरेको थियौँ त्यसैले चाहिँ मलाई चाहिँ त्यो अपर्च्युनिटी मिलेको थियो र त्यो प्रोजेक्टको बेला चाहिँ हामीले चाहिँ स्पेसियली इमेजी फेजको बेला एउटा देशलाई आवश्यक परेको बेला हामीले चाहिँ भूकम्पले भत्काएका भवनहरूमा चाहिँ हामीले तत्कालले चाहिँ टेम्प्रोरी लर्निङ सेन्टर टिएलसी अस्थायी शिक्षा केन्द्रहरूको निर्माण गऱ्यौँ र बच्चाहरूलाई चाहिँ ती टिल्सहरूमा चाहिँ के अरे पढायौँ अनि त्यसपछि बच्चाहरू स्पेसली विद्यार्थीहरू चाहिँ एउटा साइकोलोजिकली उनीहरू चाहिँ भूकम्पले चाहिँ त्रसित अवस्थामा थिए साइकोलोजी डिप्रेस थिए र उनीहरूलाई चाहिँ हामीले साइकोलोजिकल मोटिभेसन टाइपको उनीहरूलाई चाहिँ ट्रेनिङ स्कुलमा गएर ट्रेनिङ दियौँ अनि टिचरलाई पनि हामीले ट्रेनिङ दियौँ विभिन्न कम्युनिटीमा गएर चाहिँ त्यहाँका आम जनताहरूलाई चाहिँ त्यो किसिमको हामीले चाहिँ ट्रेनिङ दियौँ विभिन्न किसिमका सीमूलक ट्रेनिङ दियौँ र हामीले चाहिँ त्यही बेला चाहिँ क्लासरुममा गएर चाहिँ विभिन्न किसिमका नयाँ नयाँ टेक्निकद्वारा विभिन्न किसिमका नयाँ नयाँ शैक्षिक सामग्रीको प्रयोग गरेर चाहिँ हामीले चाहिँ एउटा मोडल टिचिङ होइन मोडल टिचरको रूपमा चाहिँ पढायौँ र त्यो कपी चाहिँ हामीले चाहिँ अरू टिचरलाईद्वारा चाहिँ गर्न लगायौँ यसरी चाहिँ एउटा राम्रो किसिमको मलाई अपर्च्युनिटी मिलेको कि देशको लागि चाहिँ सेवा गर्ने मौका मिलेको र त्यसलाई लागि चाहिँ म एकदमै प्राउड फिल गर्छु म जस्तो ओभरअल एक्सपिरियन्स होइन अब मैले पनि तपाईँसँग मिलेर काम गरेँ सो so, म एउटा बेग्लै संस्थाबाट प्रतिनिधित्व गरिरहेको थिएँ एउटा बेग्लै संस्थाबाट प्रतिनिधित्व गर्नुभएको थियो हामी so, सबैजना युवाहरूको जमघर थियो त्यतिखेर चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि चाहिँ सो so, मेरो एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ इट वाज एकदमै माइन्ड ब्लोइङ एक्सपिरियन्स होइन र जीवनमा चाहिँ मेरो लागि चाहिँ एउटा धेरै ठुलो सिकाइ थियो त्यो तर तपाईँको लागि चाहिँ ओभरअलमा uh, कस्तो एक्सपिरियन्स रहेथ एकदमै राम्रो एक्सपिरियन्स भयो किनभने मैले आफैले पनि धेरै कुरो सिक्ने मौका पाएँ अनि दोस्रो कुरो जस्तो अब वास्तवमा चाहिँ जस्तो यो डिजास्टर भन्ने कुरो चाहिँ प्रत्येक देशमा आउँछन् हुन्छन् डिजास्टर हुन्छ जस्तो फर इक्जाम्पल अर्थको होला फ्लड होला अरू अरू विभिन्न किसिमको डिजास्टर होलान् त्यो बेला चाहिँ पीडित भिक्टिम्सहरूको साइकोलोजी के हुन्छ उनीहरूको चाहिँ मनोदशा के हुन्छ उनीहरूको चाहिँ लिभिङ स्ट्यान्डर्ड कस्तो हुन्छ उनीहरूको दैनिक कस्तो हुन्छ त्यो मैले रियल एक्सपिरियन्स गर्ने मौका पाएँ रियल फिल्डमा गएँ र त्यही बेला चाहिँ मैले के अलिकति भयो नि उनीहरूको चाहिँ आँसु पुस्ने मौका मिल्यो मलाई चाहिँ प्रत्यक्ष के रियल फिल्डमा गएँ उनीहरूलाई चाहिँ हातमा हात मिलाएर चाहिँ हामीले काम गऱ्यौँ उनीहरूको चाहिँ आँसु पुस्ने काम गऱ्यौँ उनीहरूको केही नभए नि जस्तो दिन आफ्नो जस्तो किसिमको उनीहरूको दिनचर्या थियो भूकम्पपछि केही नभए नि अलिकति अपलिफ्ट गर्ने मौका मिल्यो त्यसको लागि एकदमै म खुसी छु प्रेमजी जस्तो अब अहिलेका विद्यार्थीहरू छन् होइन अहिलेका युवा विद्यार्थीहरू जुन छन् अब पढ्नको लागि त पढ्छन् होइन तर पढिसके पश्चात पनि उनीहरूमा चाहिँ एउटा काम गर्ने खालको त्यो खालको क्रिएटिभिटी चाहिँ हुँदैन र उनीहरू आफू चाहिँ स्वावलम्बी बन्न सक्दैनन् अहिलेको युवाहरूको लागि चाहिँ आफूमा क्रिएटिभिटी हुनु कतिको जरुरी छ र क्रिएटिभिटी बढाउनुको लागि चाहिँ के गर्नुपर्छ तपाईँको विचारमा एकदमै रिलिभेन्ट क्वेसन सोध्नुभयो बिरेन्जी तपाईँले खुसी लाग्यो अब मेन कुरो चाहिँ अधिकांश गार्जेनहरूमा र विद्यार्थीहरूमा चाहिँ के कन्सेप्ट पाइएको छ भने पढ्नु भनेको चाहिँ जस्ट एउटा जबको लागि भन्ने मात्र छ क्या अब मेन कुरो जस्तो शिक्षाको राष्ट्रिय उद्देश्यले पनि फर्स्ट पोइन्टमा एकदम राष्ट्रिय उद्देश्यले के भन्छ भने विद्यार्थीहरूको चाहिँ अन्तर्निहित प्रतिभालाई चाहिँ गर्नु चाहिँ शिक्षाको उद्देश्य हुनेछ भन्ने कुरामा राखेको छ तर हाम्रो कन्सर्न हाम्रो टिचिङ हाम्रो एक्टिभिटिजहरू चाहिँ त्यो अनुसार गाइड भएको देखिँदैन क्या जस्तो प्रत्येक इन्डिभिजुअल संसारमा चाहिँ फरक फरक क्षमता लिएर हुन्छन् तर हाम्रो अधिकांशको के अरे कन्सेप्ट के हुन्छ भने जस्तो अब बच्चाहरू चाहिँ के पेटमै हुन्छन् अनि चाहिँ के अरे चाहिँ आफ्नो किसिमको लक्ष्य उद्देश्य बनाइसकेको हुन्छ कि जस्तो भविष्यमा गएर म चाहिँ आफ्नो छोराछोरीलाई डक्टर इन्जिनियर बनाउँछु भन्ने किसिमको भइसकेको हुन्छ तर बच्चा चाहिँ के बन्नको लागि जन्मियो त्यो थाहा छैन होइन तर उनीहरू के अरे आम बाबाहरूले चाहिँ के हुन्छन् भने म चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ डक्टर बनाउने भने पहिल्यै सपना बनिसकेका हुन्छन् होइन तर त्यो चाहिँ एकदमै गलत हो किनभने प्रत्येक इंडिवजुअुअुअुअुअुअल्स में टैलेंस प्रतिभा लिख जन्मे हो सब मानी डक्टर इंजीनियर बनना का जन्मदिन संसार में सबके डक्टर इंजीनियर मशीन और अरुण खुशी हो न होने भाई होना मेन कुरो हमी बच्चा कोैलें के टैलेंसी हमने फाइंड आउट करे फील्ड में उसको करियर डेवलपमेंट कर रीचरले गार्जियन ल त्यो प्रिस्क्राइब गरिदिने कि तपाईँको बच्चाको ट्यालेन्ट चाहिँ यो छ चा, र यो फिल्डमा चाहिँ लगायो भने उसको चाहिँ क्रिएटिभिटी बढ्छ चा र त्यो फिल्ड उसले चाहिँ सफलता हासिल गर्न सक्छ र आफ्नो जीवन चाहिँ एकदमै सफल पार्न सक्छ र खुसी हुनसक्छ भनेर हामीले प्रिस्क्राइब गर्न सक्नुपर्छ टिचरहरूले चाहिँ किनभने टिचरले चाहिँ उसको ट्यालेन्ट चाहिँ फाइन्ड आउट गर्न सक्छ थाहा पाउनु सक्छ फर इक्जाम्पल डक्टरहरूले चाहिँ पेसेन्टहरूको चाहिँ त्यो बिरामी चाहिँ पहिले फाइन्ड आउट गर्छ त्यसपछि चाहिँ औषधि प्रिस्क्राइब गर्छ क्या अन्य पो के बिरामी ठिक हुन्छ निको हुन्छ त त्यसै चाहिँ अब बच्चाको चाहिँ ट्यालेन्सी एकातिर छ र उसको चाहिँ करियर उसको चाहिँ काम चाहिँ अर्कोतिर हुन्छ चा कि अनि उसको ट्यालेन्सको अपोजिट काममा ऊ चाहिँ इन्भल्भ हो भने रमाउनु सक्दैन सफल हुन सक्दैन उसको भएको क्रिएटिभिटी पनि एक्सप्लोर हुँदैन क्या त्यो भएको हुनाले चाहिँ हामीले चाहिँ फर्स्ट अफ अल वी हेभ टु आइडेन्टिफाइ द क्रिएटिभनेस अफ द इन्डिभिजुअल होइन बच्चाको क्रिएटिभिटी चाहिँ फाइन्ड आउट गर्नुपर्छ र त्यो अनुसार चाहिँ त्यही फिल्डमा चाहिँ उसलाई चाहिँ एङ्गेज गर्नुपर्छ एउटा कुरो त्यो अनि दोस्रो कुरो चाहिँ अब जस्तो विद्यार्थीहरू चाहिँ पढ्छन् र अब एउटा जागिरी मानसिकता मान मात्र हुन्छ तर त्यो गलत कुरो हो क्या अब विद्यार्थीहरूमा चाहिँ किसिमको इनर ट्यालेन्सी क्रिएटिभिटी छ भने उनीहरू चाहिँ आफ्नै किसिमको नयाँपन त्यो फिल्डमा त्यो प्रोफेसनमा दिन सक्छन् उनीहरू चाहिँ के अरे व्यवसायिक बन्न सक्छन् होइन त्यसपछि उनीहरू चाहिँ त्यो फिल्डमा चाहिँ एकदमै राम्रो राम्रो काम गर्न सक्छन् धेरै योगदान दिन सक्छन् जस्तो मलाई लाग्छ प्रेमजी आजभोलिको युवाहरूको प्रमुख समस्या भनेको लागु बदार दुर्वेसन होइन चाहिँ बढी जस्तो चाहिँ लागु बदार कुरामा चाहिँ लागिरहेछन् सो यस्तो हुनुको कारण चाहिँ हो के होला र यो रोक्नको लागि चाहिँ के गर्नु पर्ला तपाईँको विचार अब हाम्रो स्कुल लेभल मा पनि यो कुराको इन्क्लुड भएको छ जस्तो ड्रग एडिक्सनको कुराहरू स्मोकिङको कुराहरू ड्रिङ्किङ अल्कोहोलको कुराहरू चाहिँ इन्क्लुड गरेको छ कन्टेन्टमा हाम्रो जस्तो हेल्थ सब्जेक्टहरूमा चाहिँ अब टिचरले चाहिँ क्लास रुममा पढाउँछ र पढाउने भनेको त्यही टिन एजकै विद्यार्थीहरूलाई पढाउँछ अब के देखियो भने त्यहाँ चाहिँ अब सिकाइ भएन जस्तो लाग्छ किनभने सिकाइकै परिभाषा के छ भने लर्निङ इज द पर्मानेन्ट चेन्ज इन बिहेभियर भन्छ क्या जस्तो अब सिकाए तब हुन्छ जब उसमा चाहिँ व्यवहारमा चाहिँ परिवर्तन देखिन्छ जस्तो अब सुर तान्नु हुँदैन त्यसपछि रक्सी पिउनु हुँदैन उसले त सिकाइन्छ तर विद्यार्थीहरूले चाहिँ आफ्नो जीवनमा त्यही कुरा के अरे गरेको छ भने त्यो सिकाइ भएन क्या अब त्यसैले चाहिँ के त अब टिचरले राम्रोसँग उनीहरूलाई चाहिँ सिकाउन सकेन अब के त विद्यार्थीहरूले चाहिँ ऊ सिक्न सकेनन् यदि उनीहरूको चाहिँ सिकाइ राम्रो भएको छ भने उनीहरूले चाहिँ कुलतमा फस्ने अनि त्यसपछि स्मोकिङ गर्ने ड्रिङ्किङ अल्कोहोल गर्ने कतै पनि उनीहरूले चाहिँ गर्दैनन् अब मलाई के लाग्छ भने मेन कुरो टिन एजको विशेष त क्यारेटिस्टिक भन्ने के हो भने उनीहरूमा एक किसिमको फिजिकल डेभलपमेन्ट एकदमै ऱ्यापिड भएको हुन्छ त्यो त्यो बेला चाहिँ टिनेजको बेला चाहिँ फिजिकल डेभलपमेन्ट हुन्छ इमोसनल डेभलपमेन्ट हुन्छ त्यसपछि के मेन्टल सोसियल डेभलपमेन्ट हुन्छ योले गर्दाखेरि उनीहरूमा चाहिँ लहलयमा लागेर साथीभाइको लहरमा लागेर त्यसपछि एक किसिमको उनीहरूमा चाहिँ मेच्युरिटी नभएर चाहिँ अब यसको इम्प्याक्ट के नै होला र यसको इम्प्याक्ट एकदमै नराम्रो हुँदैन भन्ने हिसाबले पनि उनीहरू चाहिँ जस्तो ड्रग एडिक्सनमा लागेको हुन्छन् अब यसको रोक रोकथाम भनेको चाहिँ मेन कुरो गार्जेनले पनि कन्सर्न पऱ्यो आफ्नो बच्चाहरूप्रति त्यो टिन एजका बच्चाहरू चाहिँ उनीहरूको चाहिँ बाँकी टाइम चाहिँ उनीहरू चाहिँ कहाँ कसँग बिताइराखेका छन् कता बिताइराखेका छन् के गर्दैछन् त्यसको चाहिँ गार्जेनले चाहिँ केयर गर्नुपऱ्यो कि मेन कुरो गार्जेनले केयर गऱ्यो भने उनीहरूले चाहिँ आफ्नो बच्चालाई चाहिँ उनीहरूले चाहिँ केयर गर्ने जस्तो अब गलत सङ्गतमा लागेसम्म त्यहाँ चाहिँ कन्ट्रोल गर्ने अनि शिक्षकले पनि यो प्रति चाहिँ विशेष रूपमा चाहिँ ध्यान दिने स्कुलहरूमा चाहिँ त्यसले गर्दा त्यस्तो गर्न गौन सक्यो भने केहीसम्म चाहिँ यो मिनिमाइज हुन्छ जस्तो मलाई लाग्छ जस्तो अब स्कुलमै पनि विद्यार्थीहरू होइन अब खाली समय भएको बेला चाहिँ जाने टोयलेटमा जाने मजाले चुरोट तान्ने आउने यस्तो खालको धेरै स्कुलहरूमा यस्तो खालको अहिले विद्यार्थीहरूमा यस्तो खालको समस्या पनि छ सो यसको लागि चाहिँ टिचर्सहरूले चाहिँ कस्तो खालको स्ट्रेटेजी बनाउनुपर्छ जस्तो लाग्छ तपाईँलाई जस्तो यसको रोकथामको लागि चाहिँ मेन गरी सबै टिचरले चाहिँ त्योप्रति कन्सर्न हुने जस्तो अब स्टुडेन्टहरूले चाहिँ अब कतै अब स्कुल एरियाभित्रै अब चुरोट तान्छन् कि होइन त्यसपछि अब गुटकाहरू खान्छन् कि भन्नेप्रति चाहिँ कन्सर्न हुने र त्योप्रति चाहिँ रोकथामको लागि चाहिँ विभिन्न किसिमका उपायहरू चाहिँ अपनाउने जस्तो फर इक्जाम्पल जस्तो अब स्कुल हातभित्र चाहिँ एकदमै निगरानी राख्ने विद्यार्थीहरूमा जस्तो अब कुनै स्टुडेन्टले त्यस्तो ते भेटायो भने उसलाई चाहिँ अब राम्रोसँग के अरे सम्झाउने बुझाउने त्यसपछि पनिस पनि गर्ने अनि त्यसपछि उसलाई चाहिँ अब अनुसन्धान डिसिप्लिन भएन भने उसलाई चाहिँ के अरे दिने अब टिचरहरूले चाहिँ विशेष गरी चाहिँ अब फोकस गर्ने त्यस्ता स्ट्यान्डर्डलाई चाहिँ बडी केयर गर्ने फोकस गर्ने त्यसले गर्दाखेरि उनीहरू चाहिँ यो यो कुरामा चाहिँ मिनिमाइज जो होला जस्तो मलाई लाग्छ जस्तो अब टोयलेटमै गएर चाहिँ चुरोट पुउँछन् त्यहाँ पनि के अरे गर्ने अनि त्यसमा दोस्रो कुरो भनेको उनीहरूलाई चाहिँ साइकोलोजिकल काउन्सिलिङ होइन उनीहरूलाई चाहिँ त्योप्रति चाहिँ नेगेटिभ एटिट्युड बनाइदिने क्या विद्यार्थीहरूलाई चाहिँ त्योप्रति चाहिँ नेगेटिभ एटिट्युड बनाइदियो भने उनीहरू चाहिँ चुरोट पुँदैनन् जस्तो मलाई लाग्छ विद्यार्थीहरूलाई चाहिँ कन्सियस गर्ने उनीहरूलाई चाहिँ अवेर गरिन कि जस्तो त्यसको नेगेटिभ इम्प्याक्ट के के छन् त ड्रग एडिक्सनको स्मोकिङको ड्रिङ्किङ अल्कोहोलको चाहिँ नेगेटिभ इम्प्याक्टहरू के के छन् त्यसको उसको जीवनमा उसको परिवारको जीवनमा सामाजिक जीवनमा चाहिँ त्यसले के कति नकारात्मक असरहरू गरेको छ त्योप्रति अवेर कन्सियल गराइदियो भने सायद विद्यार्थीहरू चाहिँ त्योप्रति लाग्दैन जस्तो लाग्छ किनभने मलाई के म आफ्नै इक्जाम्पल दिन्छु जस्तो त्योप्रति स्कुल लेभलमै मलाई चाहिँ अब अवेर गराएको थियो र त्योप्रति म कहिले लागेन क्या त्योप्रति चाहिँ अब मलाई चाहिँ त्यस्तो लाग्छ अवेर गराउनु चाहिँ मेन समाधानको बाटो जस्तो मलाई लाग्छ जस्तो अब हामीले तपाईँको प्रोफेसनको बारेमा कुरा गऱ्यौँ अनि त्यस पछाडि चाहिँ अन्य कुरामा गऱ्यौँ र अलिकति अब अलि तपाईँको आफ्नो डेली लाइफको बारेमा हुन्छ नि बिहानदेखि रातिसम्मको तपाईँको लाइफ चाहिँ कस्तो हुन्छ अब टेन टु फोर्थ त तपाईँको स्कुल नै हुन्छ होइन त्यो बाहेक अन्य समय चाहिँ यहाँले कसरी बिताउनुहुन्छ मेन गरी अब मेरो टेन टु फोर्थ अब टिचिङ नै भयो स्कुलमै के अरे बिताउनु हुन्छ बाँकी अब बिहान बेलुकातिर अब सब्जेक्ट म्याटरकै कन्टेन्टहरू पढिरहन्छु विभिन्न किसिमका पत्र पत्रिकाहरू पढ्ने अनि इन्टरनेटमा चाहिँ अब विभिन्न किसिमका कन्टेन्टहरू सर्च गर्ने त्योहरूमै बित्छ पढाइमै बढी म्याक्सिमम् टाइम बित्छ बिहान चाहिँ म के अरे जगिङमा मर्निङ वाकमा जान्छु फिजिकल फिटनेसको लागि पनि त्यो राम्रो हुन्छ त्यस्तै छ साथीभाइहरू कतिको बनाउनु भएको छ तपाईँले साथीभाइहरू छन् आफ्नै सर्कलकोहरू छन् जस्तो अब आफ्नै प्रोफेसनमा इङ्गेज भएका साथीहरू छन् त्यो छन् साथीहरू युवा साथीहरू पनि म्याक्सिमम् साथी छन् जे होस् तपाईँ सन्तुष्ट हुनुहुन्छ आफ्नो जीवनदेखि होइन mm, सन्तुष्ट नै भन्नुपर्छ <laughs> यो चलिरहेको छ ठिकै छ योभन्दा बेटर गर्ने हो बेटरको गर लागि चाहिँ प्रयास हुन्छ अन्तमा अब जति पनि युवा साथीहरू शिक्षिक पेसामा लागिरहनु भएको छ होइन र अन्य युवाहरूलाई पनि आफ्नो तर्फबाट तपाईँले दिने सन्देश के छ अब युथहरूलाई चाहिँ मेरो मेन मेसेज भनेको के हो भने अब उनीहरूको चाहिँ कुन प्रोफेसनमा उनीहरू चाहिँ रमाउन सक्छन् त्यही प्रोफेसन उनीहरूले चाहिँ अँगाल्ने र त्यही प्रोफेसनमा खुसी भएर काम गर्ने त्यसले गर्दाखेरि उनीहरू चाहिँ एउटा आफ्नो जीवन सफल पार्न सक्छन् खुसी हुन सक्छन् र त्यो त्यो फिल्डमा उनीहरू प्रगति गर्न सक्छन् अनि दोस्रो कुरो अर्को भनेको चाहिँ हामीले चाहिँ अब क्रिएटिभिटी चाहिँ एक्सप्लोर गर्न सक्नुपर्छ क्या होइन आफ्नो चाहिँ नयाँपन आफ्नो क्रिएटिभिटी देखाउनुपर्छ र हाम्रो अनि नेक्स्ट कुरो भनेको चाहिँ देशको लागि चाहिँ समाजको लागि चाहिँ किन केही गरौँ भन्ने भित्रीदेखि चाहिँ स्प्रिट हुनुपर्छ र त्यो डेडिकेसन त्यो सेक्रिफाइस हामीले चाहिँ सोसाइटीको लागि चाहिँ देशको लागि चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ आफ्नो व्यक्तिगत स्वार्थभन्दा नि अब किनकि समाजसेवा पनि गर्नुपर्छ समाजलाई पनि किनकि आफ्नो तर्फबाट हुने योगदान चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ र जस्तो अब विदेशहरू जान्छन् युवाहरू म त्यसलाई चाहिँ एकदमै पोजिटिभ रूपमा लिन्छु विदेश जानुपर्छ तर लाइफ लङ चाहिँ त्यही बिताउने होइन त्यहाँ गेन गरेको एक्सपिरियन्स त्यहाँको गेन गरेको चाहिँ टेक्नोलोजीको कुरा त्यहाँ गेन गरेको नलेज चाहिँ पछि आफ्नो देशमा आएर चाहिँ यहाँ दिनु सक्नुपर्छ अनि त्यसले गर्दाखेरि देशको पनि विकास हुन्छ उसको पनि केरे अरे आफ्नो ठाउँमा नाम रहन्छ र उसले पनि आफ्नो प्रोफेसनमा चाहिँ एउटा दक्षता हासिल गर्न सक्छ जस्तो मलाई लाग्छ त्यसैले विदेश जानु भनेको चाहिँ एउटा नराम्रो कुरो होइन जानुपर्छ तर त्यहीँ लाइफ बित्ताउने यहाँ आएर चाहिँ त्यहाँ के सिकेको कुरा यहाँ चाहिँ उसले चाहिँ लागू गर्नुपर्छ जस्तो मलाई लाग्छ म युवा साथीहरूलाई चाहिँ यो कुरा नै भन्न चाहन्छु तपाईँले आफ्नो प्रोफेसनमा सोचेका कुराहरू एकदमै सही तरिकाले अगाडि बढोस् हाम्रो कार्यक्रम मार्फत यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु थ्याङ्क यू सो मच फर युर टाइम थ्याङ्क यू सो मच बिरेन तपाईँले चाहिँ अब दुई शब्द चाहिँ राख्ने मौका दिनुभयो आम श्रोताहरूमा रेडियो युनिट मार्फत चाहिँ आफ्ना भावनाहरू चाहिँ आफ्ना कुराहरू चाहिँ सम्प्रेषण गर्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद बिरेन्दी थ्याङ्क यू सो मच उहाँ हुनुहुन्थ्यो ढडेलधुरा जिल्ला स्थित सहरसलिङ उच्च माध्यमिक विद्यालयमा प्लस टू लेभलसम्म पढाइरहेका युवा शिक्षक विपिन भट्ट वास्तवमा शिक्षण क्षमता तपाईँसँग जन्मदादेखि नै हुने वा नहुने क्षमता हो भन्ने आधार निकै त्रुटिपूर्ण छ किनभने शिक्षक प्रशिक्षकको एउटा नयाँ पुस्ताले शिक्षण शास्त्रको एउटा व्यवहारिक विज्ञानको विकास गरिरहेको छ यो पुस्ताको उद्देश्य भनेको कोचले खेलाडीको व्यक्तिगत क्षमतालाई सुधार गरेर उसलाई उत्कृष्ट बनाजै सामान्य विद्यार्थीलाई पनि उत्तम बनाउने हो शिक्षाको इतिहास एक जादुमय समाधान वा उपायबाट अर्को जादुमय समाधानतर्फ जाने अनियन्त्रित इतिहास हो भन्दा फरक नपर्ला यदि शिक्षा क्षेत्रमा नयाँ प्रविधिको विकास र नयाँ टेक्निकलाई अप्नाउने हो भने पक्कै पनि विद्यालयमा निकै ठुलो क्रान्ति आउने र जसले गर्दा मानिसको जीवनस्तर पनि परिवर्तन हुने देखिन्छ यति भन्दै युवा साथीहरू आजलाई कार्यक्रम युथ क्याफेको निर्धारित समय सकिन लागेको छ अर्को हप्ता पनि फरक वस्तु लिएर फरक युवाका साथ आउने नै छु आजलाई भने म प्रस्तुता वीरेन्द्र विदा हुन्छु नमस्कार जय युवा शक्ति 일다 미셔고 지분 한록이야 싫다 미셔고 지분 미셔고 지분